नमस्कार कार्यक्रम कृषि सरकारमा यहाँलाई हार्दिक स्वागत छ प्राविधिक मित्र रिजनसँगै म ध्रुवराज कृषि सरकार हरेक हप्ताको मङ्गलबार बिहान साढे सात बजेपछि आउने गर्छ र कृषि सरकारमा रहेर हामी कृषिका विविध जानकारीहरू प्रस्तुत गर्ने गर्दछौँ र कृषिका कृषिविज्ञहरूसँग पनि हामी कृषि सरकारमा कुराकानी गर्दै आइराखेका छौँ आजको कृषि सरकारमा हामी कुराकानी गर्दैछौँ मत्स्य विकास केन्द्र भण्डाराका बारेमा हामी कुराकानी गर्दैछौँ त्यहाँबाट दिइने सेवाहरू र पछिल्लो त्यहाँको अवस्थाका विषयमा हामी कुराकानी गर्दैछौँ कुराकानीका कुरा लागि हामीसँग हुनुहुन्छ वरिष्ठ मत्स्य विकास अधिकृत शङ्कर प्रसाद हामी �हा कुराकानी गर्दैछौँ शङ्कर सरलाई स्वागत कार्यक्रम कृषि सरकारमा हजुर धन्यवाद सुरू में जानकारी कराई दत्स्य विस केन्द्र भंडारा का बारे में विस्तृत रूप में जानकारी मत्स्य विस केन्द्र भंडारा सरकार को कृषि विवास मंत्रालय कृषि विभाग अंतर्गत कार्यालय हो रहा स्थापना दुई हजार छब्बीस मत्स्य पालन प्रविधि विस्तार करने रकिधिक सेवा टेवा दिने र मान्छे उपभोक्ताहरूको चाहिँ माछा खाने चाहना पूर्ति गर्न माछाको उत्पादन र बिक्री वितरण गर्ने उद्देश्यले स्थापना भएको थियो र अहिले चाहिँ अब यसको स्थापना कालको यो चरण चालिस बयालिस वर्षको चरणमा अहिले आएर चाहिँ अब यसले चाहिँ मा माछाको भूरा उत्पादन खास गरी गुणस्तरीय मत्स्य बीज उत्पादन चाहिँ हरेक साल गरेर कृषकहरूलाई चाहिँ माछा नयाँ खनेका पोखरीहरूमा भुराको आपूर्तिको चाहिँ सुनिश्चितता गरेको छ यसको अलावा पनि अरू प्राविधिक सेवा टेवा अब कृषकहरूको पोखरीमा माछा सम्बन्धी समस्याहरू आयो भने पोखरी निर्माणको लागि सम्भाव्यता अध्ययन गर्नुपऱ्यो भने आदि विषयमा चाहिँ प्रत्यक्ष सेवा दिइरहेछ भने माउँ ठाउँमा चाहिँ गएर कृषक समूहलाई घुम्ती स्थलगत तालिम मार्फत मा कृषकको थलोमै हामीले विज्ञहरू गएर तालिम दिने अभियान चलाइरहेका छौँ जुन अब यो यसरी यो सेवा मूलक संस्थाको रूपमा स्थापित रहेको छ अहिलेसम्म के कस्ता सेवाहरू पाए चितवनवासीहरूले भण्डारा क्षेत्र जुन अब पूर्वी क्षेत्रमा रहेको छ पूर्वी क्षेत्रको कुरा गर्न पर्दाखेरि कृषकहरू कति सन्तुष्ट छन् मत्स्य विकास केन्द्रबाट हजुर अब मत्स्य विकास केन्द्र भण्डाराले आ, जुन कृषकहरूलाई प्रत्यक्ष सेवा पुर्याउनेमा चाहिँ अब अहिले मत्स्य बीज उत्पादन तथा वितरण हो र माछा पालनको दृष्टिकोणले अब यहाँको भौगोलिक बनावट हावापानी र यो जलको प्रचुरता भनौँ न अन्डरग्राउन्ड वाटर पनि छ सर्फेस वाटर पनि त्यो हिसाबले चाहिँ चितौन चाहिँ माछा खेतीको लागि एउटा स्वर्ण भूमि जस्तो हामीले छानेका छौँ त्यसले गर्दाखेरि अब अब उहाँहरूलाई चाहिँ हरेक हरेक अब अरू जिल्लाको तुलनामा पोखरीहरू क्रमशः खन्ने लहर नै चलेको छ र यसले चाहिँ अलिकति प्रतिफल पनि अरु कृषि व्यवसायभन्दा माछा पालनबाट फाइदा पनि बढी भएको हुनाले कृषकहरूलाई चाहिँ अब यो सम्बन्धी ज्ञान अब हामीले थलोमै गएर अब फोनैबाट पनि अथवा उहाँहरूको स्याम्पल ल्याएको चेक गरेर पनि प्रत्यक्ष रूपले चाहिँ उहाँहरूलाई हामीले सेवा दिइरहेछौँ र अब गभर्मेन्टले मत्स्य बिजको रूपमा चाहिँ न्यूनतम मूल्य तोकेको छ त्यो मूल्यमा किसानहरूले चाहिँ भुरा पाइरहनु भएको छ र खास गरी अब मा यस्तो मा, माछा फार्म नेपालमा सात आठवटा मात्रै छ अब पचहत्तर जिल्लामा सात आठवटा छ तर अब चितौनमै यो फार्म अवस्थित भएको हुनाले यहाँ जिल्ला जिल्लाभन्दा चितौनले चाहिँ यो माछा फार्मबाट अब हालैका वर्षहरूमा धेरै नै धेरै ऊ सुविधा लिन सकेको छ र त्यसमा चाहिँ हामीले जुन सेवा दिइरहेछौँ अब हामीसँग परामर्श गरिरहनु भएको छ अब यहाँहरू मिडियाहरूले पनि अब थाहा पाइसक्नु छ चितौनमा पोखरी खन्ने तीव्र लहर छ धेरै मान्छेहरू आकर्षित भइरहेछन् त्यो चाहिँ के भने एउटा अब हामीप्रतिको विश्वास हो अब एउटा प्राविधिकलाई विश्वास गरेर आफ्नो जमिन चाहिँ खाल्डो बनाएर माछा पालनपट्टि लाग्नुपर्छ र अब फाइदा पनि गरिरहनु भएको छ यहाँले यसो भनिरहँदाखेरि यहाँले चाहिँ कतिको सेवा दिन सकेको जस्तो लाग्छ ती कृषकहरूको लागि अब मत्स्य बीज अब कस्तो छ भने सरकारी स्रोतबाट अब गत वर्ष आर्थिक वर्ष अठसट्ठी उनासत्तरीको नेसनल तथ्याङ्क हेर्ने हो भने माछाको भुरा चाहिँ सरकारी क्षेत्रबाट बाइस पर्सेन्ट मात्रै उपलब्ध भएछ होइन <coughs> सरी अनि निजी क्षेत्रबाट चाहिँ अठहत्तर पर्सेन्ट चाहिँ निजी प्राइभेट फ्याक्चरी नर्सरीबाट सप्लाई भएछ र त्यो त्यो त्यो चाहिँ नेसनल फिगर हो भने चितौनमा चाहिँ लगभग लग साठी जति माछाको भुराहरू चाहिँ सरकारी स्रोतबाटै हामीले पुर्याउन सकेका छौँ त्यो मानेमा चाहिँ एउटा उल्लेख्य प्रगति छ र अर्को चाहिँ के भने अब हामीले कति ठाउँमा लगभग धेरै ठाउँमा चाहिँ आफै स्वयम् हामीहरू गएरै तालिम दिएर उहाँहरूको पोखरी हेरेरलाई रह, यो भएन यो गर्नुहोस् व्यवस्थापन पक्ष अब माछाको वृद्धि समस्या कहिले अब रोगको चाहिँ समस्याहरू आउँदा समाधान पनि गरेर अब हामीसँग भएको जनशक्ति अब नेपाल सरकारको हिसाबले काम गर्नुपर्ने हुन्छ उपलब्ध जनशक्तिलाई परिचालन गर्दा म पर्सनल्ली भन्नु पर्दा चाहिँ म चाहिँ सेवा कृषकहरूलाई दिन पर्ने जति हन्ड्रेड पर्सेन्ट त पुर्याउन सकेको भनेर म गौरव गर्दिनँ तर जतिलाई दि दी, दिन हामीले सेवा दिएका छौँ त्यसमा चाहिँ अब म चाहिँ सन्तोष नै छु अब जुन जुन अब यसरी यहाँले अघि भन्नुभयो चितवनमा माछा पालनका लागि आकर्षित भइराखेका छन् खास के के कारणहरू देखिन्छ बुदागत का रूपमा स्पष्ट पाइदिनुहोस् न अब एउटा चाहिँ माछा अब अहिले नेसनल सिनारी हेर्दाखेरि हामीले ठूलो मात्रामा ठुलो परिमाणमा भारतबाट नेपालमा माछा आयातित भइरहेछ अब त्यो आयात हुने माछाहरू आया चाहिँ अब इन्डियाको पनि आन्ध्र प्रदेश भनेको हाम्रो बोर्डरबाट झन् पैँतिस किलोमिटर टाढा उत्पादन भएको माछा जस्तो एउटा छिटो सर्नी गल्ने पेरिसेबल आइटम हाम्रो उपभोक्ताहरूले खाइरहनु भएको छ र कम्तीमा पनि दस दिनभन्दा पहिले नै मारेको माछा मात्रै अब इन्डियन माछा बजारमा आइरहेछ त्यसलाई त्यो चुनौतीलाई सामना चुनौ गर्न को स्थानीय उत्पादन भयो भने त अब आज को मछा चाँ अब काठम्डू ठू मकेट पोखरा आज को आज मारे मछा आज पुर्न सको न भाई आज को साजा को भोली पुर्न सको तो बजार ची मुख्य बजार हर चाहे नजिकेशनस को, को लगभग एक करोड़ अब हमी तीन करोड़ मन एक करोड़ जनसंख्या त चित्तौनको छ आठ घन्टाको दुरीमै छ पोखरा भो, हेटौँडा भो, अब बुटौल भो, काठमाडौँ भो, होइन यो त्यसले गर्दा बजार छ र चितौनको चाहिँ अब यता भन्नु भन्नुपर्दा अब क्लाइमेट अलि गर्मी छ अलि गर्मी छ गर्मी हुँदाखेरि माछा धेरैजसो पोखरीको माछा गर्मीमा बढ्ने हो र यसलाई माछालाई चाहिने पानी हो पानीको जलस्रोत यो माछा त हो पानीको खेती हो र पानी चाहिँ अब पूर्वी चितवनको अब धेरैजसो दक्षिण भागमा चाहिँ दस बाह्रवटा पन्ध्रवटा बिसवटा रिङ राख्दाखेरि प्रचुर मात्रामा पानी आइहाल्छ पानी छ इलेक्ट्रिफिकेसन पनि विद्युत पनि लगभग चाहिँ ग्रामीण विद्युतीकरण लोडसेडिंग भापनी बाकी समय में विद्युत उपलब्ध कराइ रि हमीर चीज दिन लुरा कह लथवा मर्न लगो के औषधि करने भादाखि वहाँ यहाँ बड़ प्रत्यक्ष रूप से लाइं अमाजिक परिवेश जो युवा विदेश पलायन भैर विदेश पलायन हुँदाखेरि खेतीपातीमा जुन चाहिने श्रम हो बाली लाउने बेलामा जमिनको तयारी बाली भित्र गोडमेल जनशक्ति कम भएको भए पनि महँगो भएको हुनाले अब मेसिनले माछा पोखरी खनिदिने र हार्भेस्टिङ चाहिँ कन्ट्र्याक्टमा चाहिँ गर्ने भएको हुनाले जनशक्तिको बड़ो पनि माछा पालनप मकै माछाबाट अब जुन यसरी आकर्षण भइराखेको अवस्थामा कतिपय गुनासाहरू पनि आएका छन् अब त्यति बजार मूल्य चाहिँ पाइएन बजारमा त्यति हामीले बिक्री गर्न पाएनौँ भन्ने यस्ता समस्याहरू पनि छ यसलाई केन्द्रले कसरी हेर्छ अब यो अब गुनासोहरू ठिकै हो अब काम नगरेर चुप्पो लागेर बस्दाखेरि अब काम पनि हुँदैन गुनासो नै आउँदैन अब काम गर्दै जाँदाखेरि नयाँ नयाँ चुनौतीहरू समस्याहरू आउँदै गर्छन् उहाँहरूले फेस गर्दै गर्नुभएको छ उहाँहरू चाहिँ सङ्गठित समूहबद्ध पनि हुनुभएको छ मत व्यवसाय रूपमा गठन छ अनि उहाँहरूले त्यसलाई चितौनको माछाको छुट्टै पहिचान गर्न अब एउटा चाहिँ अब भनौँ न पहिलो पहिलो सुरुवात नेपालमै जिउँदै माछा mm -hmm. बढी मूल्य पाइन्छ र जुन इन्डियन माछाहरूमा चाहिँ अरू अखाद्य चिजहरू मिसाएको हुन्छ जस्तो फर्मालिनकै हावा चले होइन फर्मालिनका mm -hmm. हालिया हुन्छ क्यान्सर हुन्छ त्यो मान्छेले उपभोक्ताले तिसदेखि चालिस पर्सेन्ट खान छाडेको अवस्थामा यहाँबाट झिउँदै माछा पोखरा लैजाने काठमाडौँ लैजाने त्यो त्यो प्रविधि गरेपछि उपभोक्ताले बढी पैसा नि पे गर्ने अनि व्यापारीलाई पनि फाइदा हुने र व्यापारीले अल्टिमेटली किसानलाई नै बढी फाइदा हुने त्यो हिसाबले जिउँदो माछाको रूपमा अहिले सात आठवटा पसल चितौनमा खोलिसक्यो र यसपछि यो हेरेर भैरवामा वीरगन्जमा पोखरामा अरू अरू माछा किसानहरूले त्यहाँको किसान स्थानीय पनि खोलिरहनु भएको छ र नेपाली माछाको मलाई चाहिँ त्यति बजारको अहिले समस्या छ जस्तो लाग्दैन इन्डियन माछाभन्दा नेपाली माछालाई प्रति केजी साठीदेखि डेढ सय रुपियाँ बढी तिरेर नेपाली माछै खाइरहनु भएको छ उपभोक्ताहरूले चाहिँ फे एकदमै फेभर गर्नुभएको छ यो माछा हाम्रो नेपाली स्थानीय माछा उत्पादनलाई त्यसले गर्दा बजारको चाहिँ अब एकैचोटि स्वाट सबैले बेच्न खोज्दा केही समस्या होला यसमा अर्गनाइज गरेर बजारले खोजेको साइजको माछा चाहिँ हामीले उत्पादन गर्नु नसकेर अलिकति समस्या हुन्छ ओभर स्टकिङ गर्ने चलन भयो एउटा घनत्व चाहिँ प्रति वर्ग मिटर एउटा माछा राख्नुपर्ने साइ ठाउँमा अब उहाँहरूले चार पाँचवटा माछा राख्नुहुन्छ त्यसले गर्दा बाक्लो भव चिज त्यसै बढ्दैन नम्बर एक नम्बर दुई चाहिँ त्यसलाई दाना आहारा दिन सकिरहनु भएको छैन अनि अब नम्बर तिन चाहिँ धेरै धेरै कृषकहरू चाहिँ यो राम्रो नबु कोच को आगा आगा को अब यो यसो हेर्दाखेरि प्रतिस्पर्धाकै रूपमा जस्तो अगाडि बढिराखेको छ एउटाले गरेको अर्कोले देखा सिक्किममा पनि यसरी व्यवसाय गर्ने रहेको छ अब यही अवस्था रहने हो भने फेरि यसलाई नकारात्मक पनि होला नि यो तर्फ व्यवसायतर्फ फेरि तपाईँले यो सही भन्नुभएको छ किनभने जुन उत्साह अहिले अहिले फेरि माछा पालनमा आउनुभएको अधिकांश युवा हुनुहुन्छ र कतिजना विदेश चाहिँ चार पाँच वर्ष बसेर आएको व्यक्ति पनि हुनुहुन्छ होइन युवाहरूले जुन गर्नुहुन्छ त्यो त ब्याक नहुने किसिमले असफल नहुने किसिमले हामीले अगाडि लानुपर्छ भर्षक त हामी पुरा सचेत छौँ त्यति हुँदाहुँदै पनि उहाँहरूले चाहिँ बिना प्राविधिकको परामर्श बिना सम्भाव्यता अध्ययन अब जमिन लिजमा लियो होइन आफ्नो छ भने आफ्नो नभए भने ठेक्कामा दस वर्षलाई ठेक्कामा लियो दाङडुङ मेसिनले पोखरी खनिसकेपछि अनि हामी कहाँ हुनुहुन्छ ल अब यो पोखरी खनिसक्यो अब के कुन कुन माछा राख्ने भनेर त्यो वास्तवमा खन्नुभन्दा पहिले नै त्यहाँको माटो पानी अरू यातायात अरू अरू सम्भाव्यता अध्ययनको कुराहरू गरेर त्यसले ओके गरेपछि त्यहाँ जानुपर्ने हो जानुभएको छ नम्बर एक नम्बर दुई चाहिँ पोखरी खन्ने सिजन एक्ज्याक्ट सिजन कुन हो त कुन महिनामा पोखरी तयार भइसक्नुपर्छ भन्ने पनि थाहा पाइरहनु भएको छैन अब कति किसानले दस अब दुई तिनजना त मलाई अहिले सम्झना पनि पोखरी दस वर्षलाई जमिन ठेक्कामा लिनुभयो अब पोखरी खन्न थाल्नुभएछ असारमा असारमा पानी परिहाल्छ अब मेसिनले खन्ने अब त्यो बाह्र दस बाह्र टनको मेसिन स्काभित्र त्यहीँ फसिरहेछ न धान भयो न माछा भयो अहिले खाल्डु मात्रै छ अलपत्र पहिरिनु भएको छ यो यो चिजहरू छ यो चाहिँ थाहा नपाइकन अगाडि जाँदाखेरि त्योदेखि चाहिँ मलाई डर छ अलिकति डर त पक्कै छ कहीँ यो दुई चारजना माध्य पनि मध्ये पनि असफल हुनुभयो भने त धान खाने खेत खाल्डो भएको अब न हुन्छ न माछा हुन्छ अनि उहाँको लगानीखेर गयो अनि उहाँलाई नैराश्यता आउँछ त्यसपछि एक एक, एक दुई तिन गर्दै जाँदाखेरि त्यो अन्त पनि यसको ल माछाबाट त फाइदा नहुने रहेछ भन्ने गलत सन्देश पनि जाने भएको हुनाले यसमा चाहिँ म अब यहाँहरूको मिडिया मार्फत नै माछा पालन गर्न योजना बनाउनुहुन्छ भने पहिले चाहिँ प्राविधिकको परामर्श गर्नुहोस् त्यसको लागि जिल्ला कृषि विकास कार्यालय भरतपुरमा चाहिँ फिसरिज एक्सटेन्सन सिनियर अफिसर हुनुहुन्छ हामी पनि छौँ एउटा स्रोत त्यो भयो अर्को चाहिँ सरकारी स्रोतमा मात्रै भर नपर्नुहोस् अहिले चितौनको निजी व्यवसायी माछा पालनको निजी व्यवसायीहरू एकदम नमुनाको रूपमा चाहिँ राष्ट्रिय स्तरको पुरस्कार जित्ने कृषकहरू पनि हुनुहुन्छ मैले नि भन्ने गरेर एकपटक उहाँकोमा जानुहोस् हेर्नुहोस् उहाँहरूले तपाईँलाई मैले दिनेभन्दा उहाँले राम्रो सल्लाह दिनुहुन्छ त्यो सल्लाह लिनुहोस् टाइम दिएर एउटा डायरी लिएर टक्क लेख्नुहोस् खन्न कति लाग्छ दाना कति आम्दानी कति हुँदो रहेछ अनि समस्याहरू के के हुन् त्यो बुझेर मात्रै पोखरी खन्ने काम गर्नुहोस् भनिरहेछु अब शङ्कर सर अन्त्यतिर छौँ हामी जुन अब यो केन्द्रमा चाहिँ कहाँबाट कहाँ कुन क्षेत्रबाट बुढाहरू लिन आउँछन् यसको जग्गा कति छ एक्ज्याक्टमा भनिदिनुहोस् अब हामीसँग चाहिँ जग्ह को विषय में चीज जो अधिकरण गयो तीखे चीज नब्बे तर पची चीं सरकार को निर्णय अनुसार सशस्त्र प्रहरीगढ़ में गेशम खेती में गए मौरी विस कार्य में जो अटा कार्य नब्बे बीघा में तर हमीसंग मछा फार्मी ने चर्चे बयालीस बीघा एकतिसवटा पोखरी छन् यसमा चाहिँ अब माउ माछा राख्ने पोखरी सुत्केरी माछा राख्ने पोखरी ह्याचलिङहरू पाउने रिहरिङ पोखरी यो यो सब हामीले पोखरीको चाहिँ वर्गीकरण गरेका छौँ र अनि भुरा लिनलाई कहाँबाट आउने भन्दा हामीलाई चाहिँ मुख्य रूपले चितौन हो त्यसपछि नवलपरासी हो अनि अनि अरू साना साना पोखरी भएको चाहिँ धादिङ गोर्खा लमजुङ तनौ अनि रामेछापबाट नै आउनुहुन्छ र भुराको हुँदाखेरि बर्दियासम्म पनि यहाँबाट ह्याचलिङहरू गाछ बाह्र वर्षाबाट पनि आउनुहुन्छ यहाँको भुरा अलिक स्वस्थ हुन्छ भन्ने सोच भएको हुनाले बाह्र जिल्लामा पोखरीहरू छ सरकारी स्रोत पनि छ एक सपोर्ट गर्छ त्यही पनि उहाँहरूको के हो यहाँ आइरहनु भएको छ जस्तो नुवाकोटबाट आइरहनु भएको छ आज पनि मत्स्य विकास केन्द्र बालाजुले पनि यहाँको घुरा लानलाई मलाई अलिकति कन्डिसनिङ गरिदिउँ भनेको छ त्यस्तै <laughs> मत्स्य अनुसन्धान केन्द्र गोदावरीले पनि यहीँको घुरा चाहिँ अनुसन्धानमा चा। लैजान्छ र कुलेखानी मत्स्य विकास केन्द्र गभर्मेन्ट सेक्टरको हो उसले पनि केजमा उसको आफ्नो ह्याचारी नभएको हुनाले बाहिरबाट घुरा किन्नुपर्छ केज पालनमा पहिलो प्रायोरिटी चाहिँ मैलाई भण्डारालाई नै भनिरहेछ हामीले दिन सकेनौँ भने सके मात्रै अरू अरू निजीबाट लैजान्छ यो हिसाबले यसको सोह्र सत्र जिल्लामा चाहिँ यसको कुनै न कुनै रूपले सेवा पुग्यो भनेपछि माघ अत्याधिक रूपमा छ भन्दा भनेर बुझ्दा हुन्छ हो अत्याधिक रूपमा छ र युवकहरूलाई खास माछा पालनमा एक वर्षको अनुभव भएको युवकहरूलाई मेरो लास्ट सन्देश के एकदम हार्दिक अनुरोध के भने माछाको ठुलो सबैले ठुलो माछा मात्रै गर्ने होइन माछाको भुरा भण्डारा माछा फार्मले गरे जस्तो मत्स्य प्रजनन ह्याचरी सानो ह्याचरी स्थापना गरौँ र यसमा चाहिँ धेरै राम्रो फाइदा छ सबैसँग लिङ्क हुन्छ र यो चाहिँ आफ्नो कन्ट्रोलमा त्यो पोखरीको माछाभन्दा यो ब्रिडिङ चाहिँ आफ्नो कन्ट्रोलमा हुन्छ र चितवनमा अक्सर सबै पढाइ लेखेका व्यक्तिहरू भएको हुनाले अलिकति सामान्य साक्षर मान्छेले पनि गर्न सक्ने यो काम भएको हुनाले भुरा उत्पादनमा निजी क्षेत्रलाई म हार्दिक स्वागत गर्छु र गभर्मेन्टले के सपोर्ट गर्नुपऱ्यो उहाँहरूले चाहिँ एउटा प्रस्ताव ल्यायो भने त्यो अब अहिले भर्खर कृषिको नयाँ नीतिहरू आएर मन्त्रालय पनि एकदम सपोर्टिभ छ कृषि विभाग पनि माछामा प्रोग्राम ल्याउनु कस्तो उपयुक्त हुन्छ भनिरहनु भएको छ उहाँहरूले नै गर्ने रियल गर्ने उसमा आउनु हो भने दस बिस तिस लाख रुपियाँको कुनै समस्या हुँदैन गभर्मेन्ट सेक्टरले अब भुराउ बेचेर धनी होइन यसले अनुगमन गर्ने उन्नत जातको भुँडा ल्याइदिने अरू किसानलाई सिकाउने हो निजी क्षेत्रले भुँडा उत्पादनपट्टि आउन चाहिँ अति जरुरी चाहिँ मैले ठानेछु हुन्छ शङ्कर सर हामीलाई समय दिनुभयो कुराकानीको लागि यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ चाह। हुन्थ्यो मत्स्य विकास केन्द्र भण्डाराका वरिष्ठ मत्स्य विकास अधिकृत शङ्कर प्रसाद दाहालसँग हामीले कुराकानी गऱ्यौँ र मत्स्य विकास केन्द्र भण्डारामा भुरा उत्पादन गरिन्छ र सोह्र सत्र जिल्लामा ती भुराहरू लैजान्छन् भनेर उहाँले भन्दै हुनुहुन्थ्यो र प्राविधिक ज्ञानहरू पनि मत्स्य विकास केन्द्रले दिँदै आएको छ मत्स्य विकास केन्द्रका बारेमा आजको कृषि सरकारमा हामीले जानकारी भलाकुसारी प्रस्तुत गऱ्यौँ आजको लागि कृषि सरकारको समय सकिएको छ आगामी साता कुनै एक विषयवस्तुका साथमा हामी उपस्थित हुनेछौँ सु, कार्यक्रम सुन्नुभयो तपाईँलाई धन्यवाद छ प्रविधि संयोजनमा सा, साथी नै साथी रिजनलाई पनि विशेष आभार प्रकट गर्छु आजको श्रृङ्खलाबाट ध्रुवराज छुट्टिन्छु नमस्कार